सबै नेपालीको महान चाड बडा दसैँको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु तपाईँको सुस्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दसैँ हर्ष उल्लासका साथ सफल बनोस् भन्ने कामना गर्दछु का दिपक भण्डारी मायालु काठमाडौँदेखि देखि भएको उहाँको शुभकामना सँगै यस सृजनाका आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण बुबामा दाजुभाइ दादा बहिनी र आफ्ना लेख रचनाहरू यस सृजनाका आवाज कार्यक्रमसम्म पठाउनु हुने सम्पूर्ण साहित्य प्रेर मित्रजनाहरूप्रति पर्यटकमा नन्दराम खटका सुनौपुण सँगै सञ्चालक केबी पौडेल र म कृष्ण सर्टिमीको एकैसाथ नमस्कार गराउँदै भित्र प्रवेश गरिसकेका छौँ तपाईँहरूलाई अवगत छ हप्तामा एकचोटि शुक्रबार आठ बजेदेखि आठ पैतालिस बजेसम्म तपाईँहरू सिर्जनाका आवाज कार्यक्रममा रहेर तपाईँहरूका लेख रचनाहरू सुन्नुहुनेछ र हामी वाचन गर्नेछौँ र यसै क्रममा हाम्रो नेपाली महान् चाडपर्व बरा दसैँ देउरभित्र प्रवेश गर्ने क्रम जारी नै छ र यस बरा दसैँको हाम्रो तर्फदेखि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ सम्पूर्ण नेपाली महानुभावप्रति र यस हप्तामा हामीहरू तपाईँहरूका विभिन्न शुभकामनाहरू मात्र हामी वाचन गर्नेछौँ किनकि दसैँप्रति हामीहरूले तपाईँहरूका शुभकामनालाई वाचन गर्नेछौँ तपाईँहरूका शुभकामना एक माध्यमदेखि अर्को माध्यमसम्म सबैको कानमा गुम्जाउने प्रयास गर्नेछौँ भन्दै तपाईँहरूलाई धेरै लामो समय नलिइकन कार्यक्रमको दैलो उइहालौँ यो मिठो साङ्गीतिक आवाज सुखा सुख चौला भासाको चिम्बारौला थर्कान्छौ काुके खान्छौ गोठ बत् माली गाई कहाँ भन्छौ त्यो दसैँमा चाडपर् <laughs> मिठो शुभ कामना सन्देश का साथ साथीतिक आवाज हमना पत्र उठा मेरे हाथ में पड़े सुमन पौड़ मारेटारे साथ बोलखर का धनकुटा पठान शुभ कामना पत्र पूरा होन मन का इच्छा पूरा होन, होन मन का इच्छा पुरा हुन् चाहना दुर्गा माताले पुरा गरिदिनुहोस् मनोकामना देशमा सुख शान्ति समृद्धि छाएर देशमा सुख शान्ति समृद्धि छाएर साकार हुन थरे नेपालीका जनचाहना यही छ मेरो तर्फबाट यसपालिको विजयादशमीको हार्दिक हार्दिक हार्दिक मङ्गलमय शुभकामना यही छ मेरो तर्फबाट यसपालिको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भनेर उहाँले शुभकामना पत्र पठाउनु भएको छ खुसी लाग्यो हामी पनि तपाईँलाई पनि विजय दश शुभकामना भन्न चाहन्छौँ र जति पनि कार्यक्रम सुनेर बस्नुभएको श्रोताहरू हुनुहुन्छ अनलाइन माध्यमबाट जति पनि सुन्नु भइराखेको छ र जहाँ जस्तो सुकै अवस्थामा रहेर पनि यो रात्रिकालीन समय हाम्रो पैँतालिस मिनटको समय शुभ सुनेर साथ दिनुहुने र पत्र पठ पठाएर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई हामी अत्यन्तै आभारी छौँ र विजादशीको शुभकामना भन्न चाहन्छौँ र यसले गर्दै फेरि अर्को पत्र शुभकामना पत्र उठाइहाल्नुहुन्छ सरले धन्यवाद केपी सर सुमन पौडेलको शुभकामना पत्र पढ्नुभयो सारे मिठो र माग पनि थियो उहाँलाई मेरो व्यक्तिगत तर्फदेप धीरे धीरे धन्यवाद व्यक्त करना चाहूं वहां जिस शुभकामना सब में लगोस् भाँचो रे मेरे हाथ में अर्क शुभ कामना पड़ेगा आज हमी इस कार्यक्रम देख शुभ कामना मात्र वाचन गे मेरे हाथ में अर्क पत्र पड़े केदार भोजपुर पठन भ हाल साउदी अरबदेखि उहाँको शुभकामना यस्तो छ टिका होस् निधारमा जमरा होस् कानमा खुसी छाओस् परिवारमा अनि शान्ति देशमा दसैँमा खुशी नै खुसीको गहस होस् दुःख र शत्रु शत्रुको नाश होस् डुबो जमरा मौला झै मौला जीवन टिकाको रङ रंग झै रङ्गियोस् मन पल पल प्रगति सधै न सुख शान्ति र समृद्धि माता दुर्गाले हरु सबै दुःख कष्टा होस् सबै नष्टला पाइलामा होस् सधैँ प्रगति बरुन् उन्नतिका पाइला सदा नरोकिउन् इच्छा सयपत्री फुल चाहिँ हाँसिरहनु पारिवारिक झगेटा कहीं नोस् सकारात्मक रद्भाव को बढ़ोत चाहना संपूर्ण नेपाली भाई दीदी बनी हर में अभ्यास होी हमी सभी दाजी भाई हौ भेजने चेतना को विच हो जुटे बढ़ बस्ने धारणा को विस होलग अलग जाति न भई जाति हौ भन्ने चेतनाको विकास होस् भाइ चारा सद सदैवस् अहन्त र घमको नाश होस् यही नै यो परदेशी केदार होस् भनेर भन्ने हुनुहुन्छ केदार केदारजीले भोजपुरदेखि पठाउनुभएको रहेछ उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौ हाम्रोतर्फदेखि पनि साह्रै मिठो र भवुक शुभकामना पठाउनु भएको रहेछ सम्पूर्ण समेटेर उहाँले दिएको उहाँले लेखे शब्दमा लेखेर यस सृजना का आवाज कार्यक्रममा पठाए अनुसार उहाँको शुभकामनाले सबैको मन तनमा पुगोस् भन्न पनि चाहन्छौँ र अब तपाईँहरूलाई यसै गरेर फेरि धेरैभन्दा धेरै शुभकामनाहरू हाम्रो कार्यक्रममा आइसकेका छन् हामी क्रमश वाचन गर्दै जानेछौँ र पैँतालिस मिनट छ हाम्रो यस कार्यक्रममा छुटिएको समय अब ढिला नगरिकन फेरि अर्को साङ्गीतिक आवाजलाई जोड्न चाहन्छौँ र यो साङ्गीतिक आवाज सुनौँ त्यस पछाडि फेरि तपाईँहरूका शुभकामना पत्रलाई हामी वाचन गर्नेछौँ आउ नानी यस्तै यस्तै रहेछ छोरा अहिले दसैँ तिहारमा आउन पाइन यहाँ हाम्रो बेटा हाबीले कहिले कहिले ले लेख्छ सै तिहारमा आउन पाइनँ सानो हाम्रो बेटा भावीले कैले कहिले लेख्छ होला अहिले दसैँ तिहारमा आउन पाइनँ सानो ले yeah. फिर तेरे पत्र हम तुभ कामना हाथ में पड़े बुढ़ा थकी धनकुटा हाल काठम्डू बामना पत्र दिओ जस्त बलि मखमली झलि दिओ जस्ते बलि मखमली झोलू धान का बाला झुले लह लुलिरहनु दुबो जस्तै मौलाइरहोस् जीवन टिका सही चम्किरहिरहल रहेको यही छ लाखौँ लाख शुभकामना भन्दै उहाँले सम्पूर्ण नेपाली दाजुभाइ र दिदी बहिनी लगायत सम्पूर्णलाई उहाँले चाहिँ विजया दशमीको शुभकामना दिनुभएको छ कार्यक्रम सृजनाको का आवाज हमीया दशमी दशमी हम सब घर में यह अवसर में सब जना एक हर्षोल्लास का साथ हम संस्कार संस्कृति जगेरा छो रहा इसी रईरा छो भुभ कामना पत्र उठाई हमेशा उठा तपाईँहरू सुन्दै हुनुहुन्छ सृजनाका आवाज कार्यक्रम तपाईँहरूका लेख रचनाहरूलाई हामी वाचन गरिरहेका छौँ र यसै सिलसिलामा यस कार्यक्रममा तपाईँहरूका लेख रचना आउनको लागि र तपाईँहरूलाई पठाउनको लागि हाम्रो इमेल एकपटक भन्न चाहे साहित्य डट सङ्गीत एट कमा पनि तपाईँहरूले इनबक्समा पठाउन सक्नुहुन्छ इनबक्समा र कृष्ण बी सर्तुङ्गे मगर सर्च गरेर तपाईँहरूले इनबक्समा पठाउन सक्नुहुन्छ तपाईँहरूलाई सजिलो माध्यम हप्तामा एकचोटि शुक्रबार आठ बजीदेखि आठ पैँतालिस बजेसम्म तपाईँहरूले तपाईँहरूका लेख रचनाहरू हामी वाचन गर्दछौँ र तपाईँहरू सुनिरहनुहुनेछ र यसै गरी फेरि तपाईँहरूका लेख रचनाहरूलाई अगाडि बढाउने गरौँमा मेरो हातमा अर्को पत्र लिइसकेको छु उहाँको मुक्त गएको छ काजी सूर्य बहादुर थापा भनेर भन्नुहुन्छ था। उहाँको दसैँप्रति गजल रहेको छ सँगै दसैँ मनाउन अझ कति वर्षकहरू सँगै दसैँ मनाउन अझै कति वर्ष जता तते खुसी हाले मेरो मन रुन छु के कस्तो छ प्रवासतिर भना मेरा प्यारा के कस्तो छ प्रवासतिर भन मेरा प्यारा उना बसी हरदम एक्लै रुन्छु धुरु धुरु केको तिहार केको दसैँ दासीहरूलाई केको तिहार केको दसैँ दासीहरूलाई त्यस्तै फिदा छ यता प्रवासीहरूलाई बडो सुखको जिन्दगी त उता रहेछ बडो सुखको जिन्दगी त उता रहेछ नयासीहरूलाई भनेर भन्दै हुनुहुन्छ उहाँले यस मार्फत हुन पनि हो परदेशमा धेरै दुःख व्यवहार कोहीले हो घर प्रवेश गर्ने र दसैँ दसैँदेखिको चाडपर्व मान्ने भन्ने एउटा गुनासो उभि उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि धन्यवाद कृष्ण सर फेरि मेरो हातमा अर्को शुभकामना पत्र फेरि म अर्को शुभकामना पत्र उठाइहाल्छु यो पत्र पठाउनु भएको छ कविराज शङ्कर धनकुटाबाट धनकुटा हाल साउदी अरबबाट पठाउनु भएको शुभकामना पत्र छ दिप जस्तै चम्किरहोस् तपाईँको जीवन कहिल्यै पीडाले खिन्न नगरोस् तपाईँको मन तर भ सुख शांति छाई रहोस् तपाई को, को, को, को, को मुहार उजालो प्रकाश शत्रु को सदैना कर सकोस् परिवार में सदै सुख शांति आओस् हर पल एकत्र हो प्रेम भावनाका नाता कहिल्यै नटुटोस् ना जीवनमा एक्लो पन्न होस् धन सम्पत्तिको वर्षा होस् जीवन फलोस् गरौँ सामना नव वर्ष दुई बहत्तर सालको यही चाहिँ हार्दिक मङ्गलमय शुभकामना भनेर विजया दशमीको शुभकामना पत्र पठाउनु छ खुसी लाग्यो तपाईँको कार्यक्रममा चाहिँ जुन सहभागिता रहेको छ प्रायः धेरै पत्र तपाईँले पठाइसक्नु भएको छ कार्यक्रम सृजनाको आवाजमा हामी तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ र विजयादशमीको पनि शुभकामना भन्न चाहन्छौँ र यसै गरी तपाईँहरूकै पत्रहरू उठाउने क्रममा <laughs> Dang! के सु आइपोग दसैँ आवाज हामी सुनिहाल्यौँ यो साङ्गीतिक आवाज पनि साह्रै मिठास र मिठो शब्दमा समेटिएका भावनाहरू र दसैँप्रति सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई आशीर्वाद दिँदै यो साहित्यिक आवाज हामी सुनिहाल्यौँ र अब यसै फेरि मेरो हातमा अर्को लेख परेको छ उहाँको लेखलाई पनि म उठाइहाल्छु किनकि आज धेरैभन्दा धेरै छन् लेख रचनाहरू तिनी सबैलाई शुभकामनाहरूलाई हामीले सक्ने अठोट गरिरहेका छौँ खगेन्द्र बस्याल भनेर भन्नुहुन्छ उहाँको नाम उहाँको शुभकामना रहेको छ सुभाष दिँदै लम्किने पालो अब त्यो कुरा होस् सुभाष दिँदै लम्किने पालो अब होस् मनको देखाउने ढोको त्यो पनि कुरा होस् सुस्वास्थ्य सुख प्रति शान्ति लागि भवानी दुर्गास् हेर्दा फुल अवशो झुन्जन्दा बारी ईश्वर ईश्वरै बोले मिठास भइरहोस् इच्छाका अनेक शिखर चुम्न गएको देखियोस् आँखामा रम्ने मुटुमा भिज्ने भएको देखियोस् भनेर उहाँले शुभकामना दिनुभएको छ मुटकप्रति उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो व्यक्तिगत तर्फदेखि पनि हाम्रो कार्यक्रमको सम्पूर्ण स्टाफका तर्फदेखिबाट पनि र आगामी दिनहरूमा फेरि यस्ता यस्ता तपाईँहरूका शुभकामना मात्र नभएर तपाईँहरूका अन्य लेख रचनाहरू पनि यस सृजनाको का आवाज कार्यक्रमसम्म पुर्याउन नभुल्नुहोला भन्ने भन्न चाहन्छौँ र यसै गरेर फेरि अर्को फेरि यसै गरेर लेख पढ्दै हुनुहुन्छ केपी सरले धन्यवाद कृष्ण सर यसै गरी मेरो हातमा अर्को शुभकामना पत्र परेको छ तारा कापले धनकुटाबाट पठाउनु भएको छ यस्तो छ नेपालीको मुखारमा हाँसो भई आइदिनु नेपालीको मुखारमा हाँसो भई आइदिनु उमङ्ग र हर्ष गीत गाइदिनु आँसु अनि रगतका भेलहरू बन्द गरी मित्रताको मालाउने सबैलाई लगाइदिनु जमराको बेर्ना जस्तै ज्ञान बढ्दै जाऊन् इष्ट मित्र नाता गोता जग्गा भए हाँस्न पाउन् नामको जिउ देऊ भोको पेट भरिदेऊ विुर्गा कृपा गरिदेऊ भरिया दाई सास भिर चौतारीमा बिसाएर वर्ष दिने मनाउ जाड सुख दुःख मिसाएर भाग्यलाई दोष्नुहुन्न गरिबीको नाममा सबैको मुखमा हाँसो ल्याउनु दशमीको शुभकामना सबैको भोकमा हाँसो ल्याउनु दशमीको शुभकामना भनेर उहाँले बहत्तर सालको शुभकामना पत्र प्रेसित गर्नुभएको छ र उहाँलाई पनि हामी हाम्रो यहाँको स्टाफको तर्फबाट चुलाचुली अनलाइन रेडियोको तर्फबाट सम्पूर्ण परिवारको तर्फबाट पनि विजयादशमीको शुभकामना भन्न चाहन्छौँ र आउँदा कार्यक्रममा पनि तपाईँको यस्तै सहभागिता होस् र आजको हाम्रो जुन दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम छ भने अब फेरि अर्को प्रोग्राम भनेको तपाईँहरूकै लेख रचनाहरूलाई तपाईँहरूकै साहित्यिक कृतिहरूलाई साहित्यिक विधाहरूलाई नै वाचन गर्ने पहिलाकै कार्यक्रमहरू हुन्छन् ती कार्यक्रममा पनि तपाईँको यस्तै सहभागिता होस् र दुर्गा माताले हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू संपूर्ण रक्षा करो भगवानी दुर्गा ने हम एक का कामना इस फिर अर्क पत्र उठाई हम धन्यवाद के बी सर हमीर धीरे भाई धीरे शुभकामना पढ़े जिस वाचन करे जिस अच्छे धेरे न शुभ कामना तरफ हमी क्रमश वाचन करते जाने इस फिर मेरा हाथ में अर्ग गजल पड़े उहाँको नाम रहेको छ सागर भण्डारी भनेर भन्नुहुन्छ पाल्पा दर्पुङ एक हाल मरुभूमिदेखि पठाउनु भएको रहेछ उहाँको लेखलाई म यसरी अगाडि बढाउन चाहन्छु नहरौनु आमा दसैँमा तिमी सम्झेर मलाई नहरौनु आमा दसैँमा तिमी सम्झेर मलाई लगाउनु टिका जमारा पनेसी चुपारी म बाँचेकै साँसेकै छिटिच पारे विवास्छु म बाँचेकै हाँसेकै आशिष दिनु प्रार गरे सिर यो नु नुगाए आमा दसैँमा दिमीन सम्झेर मलाई छिमेकी घर पिधिमा सबै हाँसेर बसेका छिमेकी घर पिधिमा सबै हाँसेर बसेका अरूका जोडी गाईले देख्दा कस्तो भोग पर्खाए नरुनु आमा दसैँमा दिनु सम्झेर मलाई न बुन हेमेली आमा बेथा सता न बोकई हेमेरी आमा बेथा सताऊ पकाई रोटी परिकार अनेक हसाई खुवाई न आमा दस में तिमी समझे मैं आंसूली बातोकथ्यौ नजाऊ पढ़ आंसूली बाटो छेक भन्थ्य नजाऊ पढ़े आनी करते थे बाचा हुआ बिदाई नुन आमा दस में तिमी समझे मिला छुट्टियो साथ मेटियो माटो कसरी आउँ म छुट्टियो साथ मेटियो माटो कसरी आउ म बाबुले भन्छ बाबा खै मम्मी ल्याइको मिठाई नबस् नरुनु आमा दसैँमा तिमी सम्झेर मलाई लगानु टिका जमारा बने हसम्म रमाए भनेर गजलप्रति वाले आफ्ना शब्दहरू प्रसित गर्नुभएको रहेछ उहाँले आफू प्रदेशमा रहेको दुःख व्यथालाई आमा प्रति जमरको र कठिनाइ गरिरहनु भएको रहेछ र ती लेख रचनाहरू यस सिर्जनाको का अवज कार्यक्रममा पठाउनु भएको रहेछ उहाँको यो शब्द र उहाँको सिर्जना र उहाँको सन्देशलाई हामी उहाँहरूमा अवश्य इस, धन परिवार ने धन्यवाद इसी अर्क पत्र मेरे हाथ में पड़े मनीषा निरवला विराटनगर पढ़ा शुभकामना पत्र बड़ा दशी को शुभ उपलक्ष्य में सुख शांति समृद्धि तथा उत्तरोत्तर प्रगति को हार्दिक मंगलवाई शुभकामना वहां बहत्तर साल को विजयादशमीको शुभकामना सम्पूर्ण नेपालीहरूलाई दिनुभएको छ र हाम्रो तर्फबाट पनि उहाँलाई विजय दशमीको शुभकामना छ यसै गरी अर्को पत्र मेरो हातमा परेको छ दीप ताम्ली बारे अठारी नौ धानकोटा हामी सिङ्गापुरबाट पठाउनु भएको छ विन्ड युर फ्यामिली अफे याफी विजयादशमी टु थाउजन्ड सेभेन्टी टू भनेर उहाँले भएको छ उहाँलाई पनि हामी सेम्प्री भन्न चाहन्छौँ र विचारदर्शीको शुभकामना भन्न चाहन्छौँ र यसरी यो रात्रिकालीन समयमा करिब पाउने एक घन्टासम्म कार्यक्रम सुनेर साथ दिनुभयो र आफ्ना लेख रचनाहरू शुभकामना सन्देश लगायत आफ्ना कुट्ट रचनाहरू दिएर कार्यक्रम सृजनको आवाजलाई साथ दिइरहनु भएको छ यही सँगसँगै थोरै विश्व नेपाली साहित्य महासङ्घको पनि कुरा गर्दै चाहे मैले यस संस्थाको बारेमा छलफल भएको कुरा त्यहाको अध्यक्ष श्री विष्णुबहादुर शान्सी जीवनले जानकारी दिनुभएको छ र यही अहिले ढोकैमा आइसकेको विजयादशमीको पनि सम्पूर्ण नेपालीहरूलाई विजयादशमीको शुभकामना छ है पनि उहाँले शुभकामना सन्देश दिनुभएको छ र हाम्रो रेडियो परिवारले पनि उहाँलाई र उहाँको विषय नेपाली साहित्य महाश्र शाखा साउदी लगायत जति पनि विदेशमा रहनुहुने सम्पूर्ण प्रवासीहरू हुनुहुन्छ उहाँहरूलाई पनि विजयादशमीको शुभकामना छ है भन्न चाहन्छु पनि र यसै यसै गरी चुना चुली अनलाइन रेडियोले पनि हाम्रो कार्यक्रम सृजनाको आवाजलाई साथ दिनुभएको छ यसमा पनि हप्ताको एकपटक शुक्रबार बेलुका आठ बजीदेखि आठ पैँतालिस बजीसम्म तपाईँहरू सुन्न सक्नुहुनेछ यसै गरी अन्य ब्लकपोस्टमा पनि तपाईँहरूले क्लिक गरेर सुन्न सक्नुहुनेछ साहित्य सङ्गीत डट ब्लकपोस्ट डट कम साहित्य सङ्गीत डट ब्लकपोस्ट डट कम र अर्को छ डब्लु डब्लु डब्लु डट गएर क्लिक गरेर हाम्रो कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र उहाँ यो ब्लकपोस्टहरूले पनि हामीलाई सहयोग गरिराख्नु भएको छ कार्यक्रम सृजनाको आवाजलाई इसलिए तैयार चाह कार्यक्रम सुन्न को लिए ब्लगपोस्टर में गए तब क्लिके भाई चुलाचुले अनलाइन रेडियो सुन्न चाहूँ शुक्रवार बेलुका बजे देखि आठ पैंतालीस प्रसारण होता बेला तब सुन सकता र कृष्ण बी मगर को प्रोफाइल में गए कार्य विभिन्न भाग सकम सृजना का आवाज बनी के पौड़े प्रोफाइल में गए कार्यक्रम का विभिन्न तपाईँहरूले सुन्न सक्नुहुनेछ यसरी तपाईँहरूलाई सजिलो होस् भनेर विभिन्न ब्लग पोस्टहरूले साथ दिइरहनु भएको छ र रेडियो अनलाइन रेडियोले पनि साथ दिनुभएको छ र हाम्रा प्रोफाइलहरूबाट तपाईँहरूले सुन्न सक्नुहुनेछ यही कारणले गर्दा नै तपाईँहरूकै माया उत्साहकै कारणले गर्दा आधा घन्टाबाट पैँतालिस मिनटको समय हामीले का यो कार्यक्रमलाई सञ्चालन गरिराखेका छौँ तर भन्दै यो अहिलेको आइराखेको विजयादशमीको हार्दिक हार्दिक हार्दिक महँगै शुभकामना व्यक्त गर्दै आजको हाम्रो कार्यक्रमलाई छुट्टाइएको पैँतालिस मिनटको समय सकिसकेको छ है भनेर प्राविधिक साथ दिनु भएको नजर छोट्का र सडकहरूले जानकारी गराइराख्नु भएको छ रातोपत्ती पालिराख्नु भएको छ ल है हामीलाई आज कार्यक्रमको समय सकिसकेको छ सबैले नेटवर्क काटिसकेको छ भनेर उहाँले रातोपत्ती पाल्दै हुनुहुन्छ त्यसैले हामी कार्यक्रम सञ्चालक भए कृष्ण सतुकी डबर केभी आजको कार्यक्रम बाट बिदा रक्रम में यही सब हमी उपस्थित होने वाचा का साथ आज कार्यक्रम बिदा हस्त नमस्ते